प्रधानमन्त्री कोइराला साउनको पहिलो साता स्वदेश फर्काउँदै एमालेको नौ महाधिवेशनमा आजदेखि समूहगत छलफल शुरू भारत नेपाललाई विकास निर्माणमा सहयोग गर्न आतुर रहेको नेपाली कंग्रेसका नेता डाक्टर सिंहको भनाई माग आठ गते संविधान जारी हुन नसक्ने ठुकुवा तरकारीमा विषादीको प्रयोग गर्नेलाई कारवाही गर्ने सरकारको तयारी रत्नगर नगरपालिकाद्वारा प्लास्टिक जन्ने फोहर रूपमा आगो नलगाउन नगरवासीसँग आग्रह जर्मन चार्सल एन्जेला मर्किला उच्च स्तरीय व्यापारिक <्यों> छलफलका लागि सिन्मा नाइजिरियामा सरकारी सेना संघको भिडन्त मात्रै पन्न विद्रोहीको मृत्यु <्यों> र विश्वकप फुटबलको फाइनल प्रवेशमा निकै कठिनाई कप्तान सिल्भर स्टाइकर नेमार सेमी खेल्न नपाउने नमस्कार लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच समय गाहसँगै इन्टरनेट अनलाइनभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेको छलफल शुरू भएको छ अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन महासचिवको संगठनात्मक प्रतिवेदन विधान संशोधन तथा अनुशासन आयोगको अध्यक्ष मण्डलका अनुसार सत्रवटा समूह बनाएर छलफल शुरू गरिएको छ समूहको धारणा राखेपछि अध्यक्ष खनाल महासचिव ईश्वर पोखरे लगायतले जवाब दिनुहुने बुझिएको छ प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुनेछ सत्तारूढ़ नेपाली कंग्रेसको पदाधिकारी बैठक बसिरहेको छ पार्टीकाले सानेपामा बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेट मुलुकको पछिल्लो राजनैतिक अवस्था लगायतका विषयमा छलफल हुने कंग्रेसले बताएको छ यसअघि हिजो बसेको पदाधिकारी बैठकले प्रत्येक निर्वाचन क्षेत्र विकास अन्तर्गत सभासतलाई पाँच करोड़ रूपियाँ दिनु प्रस्ताव कानूयनका लागि पहल गर्ने निर्णय गरेको थियो प्रधानमंत्री सुशील कोईरालाउन को पहले साता स्वदेश फर्कन्नेचार सा। का अमेरिका रहन का में रहन् कोईरालाचार सके साउन को पहले सावदेश फर्कने तैयारी करी बुधवारसम वहां को रेडियोथेरापी कर आराम वहां स्वदेश फिर्ता पारिवारिक स्रोत ने जना को प्रधानमंत्री कोईराला को फोक्सो में दाग देखिए अचार दुई गतेचार का अमेरिका जानू वहां को रेडियोथेरापी पद्धतिमात उपचार भैर All yeah. right. पहिले अस्वीकार गर्दै आए पनि एक माओवादीको बाबुराम भट्टराई पक्ष स्थायी समिति बैठकमा सहभागी भएको छ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आज बैठकमा नेता भट्टराई सहित भट्टराई नेता सहभागी भएका हुन् स्थायी समितिमा भट्टराई सहित टोपबहादुर रायमाझी र रा देवेन्द्र पौडेल हुनुभएको हो सम्मानजनक स्थान नदिएको भन्दै भट्टराई पक्षले पोलेट ब्यूरो समिति र पदाधिकारीमा नबस्ने अख्दै आएको थियो भट्टराई निर्वाचनलाई नौ संख्या दिएको थियो स्थायी समिति सदस्यमा निर्वाचित भट्टराईलाई केन्द्रीय समितिले वरिष्ठ नेताको ऐसियत दिएको छ रायमाजी सचिव र पौडेल स्थायी समिति सदस्यमा निर्वाचित हुनुभएको थियो बैठकमा विराटनगर राष्ट्रिय सम्मेलन पछि भएका देशव्यापी प्रशिक्षण उपनिर्वाचनमा पार्टी प्राचीको कारण केही जिल्लामा गठन भएका समानान्तर कमिटिका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले देशको माग र आवश्यकता अनुसारको गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड़ दिनुभएको छ त्रिभुवन विश्वविद्यालयको पचपन्नौ वार्षिक दिवस समारोहका अवसरमा विश्वविद्यालयमा आयोजित कार्यक्रममा वहाँले विश्वव्यापी रूपमा बढ़िरहेको गुणस्तरीय शिक्षाको माग अनुरूप विश्वविद्यालय अगाडि बढ्नुपर्ने बताउनु छ विक्रमसम्म दुई हजार बैसठी त्रिसठीको जनआन्दोलनले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र कायम गराएको र त्यसलाई संस्थागत गर्न संविधान सभाबाट संविधान लेखन प्रक्रियालाई निष्कर्षमा पुर्याउने कार्य भइरहेको उल्लेख गर्नुभएको छ समृद्ध नेपालका लागि दक्ष जनशक्ति आवश्यक हुने र समयअनुकूल गुणस्तरीय शिक्षाका माध्यमबाट मात्रै दक्ष जनशक्ति तयार गर्न सकिनेतर्फ विश्वविद्यालयको ध्यान पुग्नुपर्नेमा जोड़ दिनु भएको छ त्यस्तै शिक्षा मन्त्री चित्रा लेखा यादवले आधा शताब्दी लामो शैक्षिक इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयले स्वदेशमा मात्र नभई विदेशमा पनि आफ्नो पहिचान दिन सक्षम भनेको उल्लेख गर्नुभयो परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले जनतालाई जति सक्दो छिटो सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ केन्द्रीय राहदानी विभागमा राहदानी वितरण कक्षको विस्तार योजनाको आज उद्घाटन गर्दै मन्त्री पाण्डेले सेवाग्राही सेवा प्रदायक भन्दा शक्तिशाली भएकाले झन्झट रहित ढंगले जनताको सेवा गर्न निर्देशन दिनुभएको हो यसअघि दुई बजेबाट मात्र वितरण गरिँदै आएको राहदानी आजबाट बिहान आठ बजेदेखि छवटा काउन्टरबाट वितरण शुरू गरिएको छ दानी वितरणलाई व्यवस्थित बनाउन अनलाइनबाट निवेदन लिने व्यवस्था गर्न लागि पनि वहाँले जानकारी दिनुभयो नेपाली कंग्रेसका नेता डाक्टर अमरेश कुमार सिंहले भारत नेपाललाई विकास निर्माणमा सहयोग गर्न आतुर भएको बताउनु भएको छिमेकी राष्ट्र भारतसँग निकट मानिनु हुने सिंहले आज भरतपुरमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा हालै मात्र आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा यस्तो पाएको बताउनु भएको छ वहाँले विगतका प्रधानमन्त्री मोदीको छिमेकी राष्ट्रहरूसँगको नीति फरक रहेको भन्दै त्यसको आवाज शपथ ग्रहणदेखि नै देखिएको र छिट्टै मोदीले नेपाल भ्रमण गर्ने बताउनु अब नेपालमा कुनै राजनीतिक दलको बाद आवश्यक नरहेको भन्दै विकासवाद र नेपालवादलाई नै सबैले अंगाल्नुपर्नेमा जोड़ दिनुभयो पत्रकार सम्मेलनमा नेता सिंहले माग आठ गति संविधान जारी हुन नसक्ने बताउनु भएको छ दलहरू आन्तरिक गतिविधिमा बढी व्यस्त रहेकाले संविधान जारी हुने निम्ति केही पछाडि धके लिने बताउनु भएको छ सिंहले केही महत्वपूर्ण विषयमा देखिएका विवादहरूमा सहमति जुट्दै गएकाले नयाँ संविधान भने जसरी पनि जारी हुने बताउनु भएको छ संविधान सभाभित्र रहेका विवाद समाधान समितिले महत्वपूर्ण काम गरिरहेकाले सहमति जुट्ने उहाँले आधार पेश गर्नु भएको छ संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चा समेत संघीयता सहितको संविधान जारी गर्न तयार भइसकेको भन्दै सिंहले बाहिर आएको जस्तो संघीयताको विषय जटिल नरहेको समेत बताउनु भएको छ त्यसका लागि संयन्त्र बनाउने काम भइरहेकोले विगतको भन्दा यस पटक फरक किसिमको बजेट आउने भएको छ संविधान निर्माणलाई प्राथमिकतामा राख्दै देशको आर्थिक विकास हुने खालका कार्यक्रमहरू बजेटमा समेटिने भारतको हिमाचल प्रदेश अन्तर्गत किनोर जिल्लाको भावना भावा नगर यस्ती खोलामा पर्खाल भत्किना चार नेपाली मजदुरको पुेर मृत्यु भएको छ विद्युत पावर को माथिल्लो भागको पर्खाल भत्किँदा चाजरको र राणागाउँ तीन चिउरीका बाइस वर्षी पृथ्वी सनारा उन्नाइस वर्षी मनबहादुर सनारा असार उन्नाइस गति मृत अवस्थामा फेला परेका थिए यस्तै सत्र वर्षीय कविरा सनारा अठार वर्षीय ज्वाला सनाराको शव शनिबार फेला परेको छ पावर हाउसको जग पूर्ने क्रममा माथि सड़क भत्किएपछि काशी आएको पहिरोमा पुएर उनीहरूको मृत्यु भएको प्रत्यक्षदर्शी प्रवीन सनाराले बताएका छन् सन। भारतको आस्था कम्पनी मार्फत गत पहिलो सातादेखि विद्युत पावर हाउसमा मजदूरी गर्दै आएका थिए यता कास्कीको सिल्लाजरी र नामार्जुन गाविसमा निर्माणधीन माथिल्लो खुला सलबितु द आइसुनाको सुरुङ मार्ग खण्डक्रममा माथिबाट ढुङ्गा खस्ता एकछिनया सहित छ मजदुर घाइते भएका छन् घाइते मध्ये तीनजनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने अन्य प्राथमिक उपचारपछि घर फर्किएका छनृ चित्रवन नगरपालिका नगर्पा, एघारमा आफ्नै दाजुको कुटपिटबाट भाइको मृत्यु भएको छ पचास वर्षीय सुकबहादुर कुमारले पैंतिस वर्षीय भाई साउने कुमाललाई पिर्दा उनको मृत्यु भएको छ रक्सी खाएर घर आएको भन्दै रिसको झोकमा कुटपिटबाट घाइते भएका साउनेको उपचारका क्रममा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ कुटपीट गर्ने सुकबहादुर प्रहरीको नियन्त्रणमा छन् उता सप्तरीमा एकजनाले आफ्नै बुहारी र भतिजको हत्या गरेका छन् मालहानिया दुईका रामेश्वर यादवले आफ्नै भाई बुहारी रिता कुमारी र उहाँका 11 वर्षीय छोरा मनिष कुमार यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ रामेश्वरलाई भने पक्रेर रा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ मोकानपुरको कुलेखानी गाविसवटा नम्बर छमा आज टाटा सुमो पल्टा एक सुनाको स्यान गएको छ अरू घाइते भएका छन् सुलाइबाट काठमाडौँ चार्दै ना एक छ चार दुई पाँच पाँच नम्बरको टाटा सुमो सड़कबाट एक सय मिटर तल खस्ता सुमोमा सुबार एक सुनाको ज्यान गएको हो ज्यान गुमाउनेको परिचय खोल्न नसकेको जिल्ला प्रहरी कार्यले मोकानपुरले सनाएको छ घाइते आठसनालाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले सनाएको छ लागू औषध ओसार प्रसारमा संलग्न तीनजनालाई जिल्ला प्रहरीकारले चिदमनले पक्राउ गरे गरी आज सार्वजनिक गरेको छ पक्राउ पर्नेमा भरतपुर नगरपालिका बाह्र बस्ने तीस वर्षीय सन्जु जङ्गल राणा भरतपुर नगरपालिका चार कमलनगरका राजीव शर्मा र वीरगंजका जितबहादुर कार्की रहेका छन् उनीहरूको साथबाट प्रहरीले दाइजेपाम एक सय एकहत्तर एम पुल फेनारगन एक ब्रुफिन फेनार एक सय समेत बरामद गरेका छन् उनीहरू भरतपुर भरतपुर का विभिन्न ठाव पड़े हं लगूधार पसार में संलग्न को खुशी काीन दिन अगी देखिने प्रहरीले सर्च थियो। सरकारले तरकारीमा विषादीको प्रयोगमा अथ गर्नेलाई कार्यवाही गर्ने तयारी थालेको छ आवश्यक कानूनको अभावमा विषादी प्रयोगकर्तालाई कार्यवाही लगायतमा समस्या भएपछि नयाँ निर्देशिका बनाउने काम अन्तिम चरणमा पुगेको बाली संरक्षण निर्देशनालयका प्रमुख दिल्ली राम शर्माले जानकारी दिनुभयो भोलिसम्ममा निर्देशिकाको मस्यौदा तयार गरी कृषि विकास मन्त्रालयमा पेश गर्ने तयारी भइरहेको उहाँको भनाइ छ मन्त्रालयमा सरकारवाला सबै पक्षसँग छलफल गरी मन्त्री परिषद बैठकमा पेश हुनेछ निर्देशिकामा किसानलाई विषादी प्रयोग नगर्न सचेत गराउने तथा अटेर गर्ने किसानको तरकारी नलिएर बन्देश गर्ने सम्मका प्रावधान समेटिनेछ खनालले काठमाण्डुका तरकारीमा प्रशस्त विषादी रहेको भन्नु गलत भन्दै अहिलेसम्मको परीक्षणमा बढ़ीमा दुई तरकारीमा मात्र विषादी देखिएको जानकारी दिनुभयो भैडे खुर्साने कुले खानेको काउली र भारतबाट आएको आलुमा विषादीको मात्रा भेटिएको बताउनुभयो रत्नगर नगरपालिकाले प्लास्टिक जन्ने फोहरुल्ला रूपमा आगो नलगाउन नगरवासीहरूलाई अनुरोध गरेको छ प्लास्टिक र प्लास्टिक मिसिएका फोहर खुला रूपमा आगो लगाउँदा त्यसबाट हावामा मिसिने धुवाँले मानव स्वास्थ्यमा असर गर्ने भएकाले त्यस्तो कार्य नगर्न नगरवासीहरूलाई सूचना जारी गरी सचेत गराएको नगरपालिकाका सामाजिक विकास प्रमुख तोरण राज जानकारी दिनुभएको छ संघय मामिल तथा स्थानीय विवास मंत्रालय को वातावरण व्यवस्थापन शाखा देशभर नगर का नगरपालिक परिपत्र गरी प्लास्टिक जन््य फोहर खुला रूप आगो लगाउने कार्य बंदेज गर्न निर्देशन दिए बमोजिम रत्नगर नगरपालिकाले पनि नगरवासीलाई अनुरोध गरेको हो साथै सर्ने र नसन्ने फोहरैला छुट्टा छुट्टै व्यवस्थापन गर्न पनि आग्रह गरिएको पौडेलले बताउनु भएको छ शून्य फोहरको अवधारणा बमोजिम प्लास्टिक र प्लास्टिक मिसिएका फोहर खुल्ला रूपमा नबाल्न नेपाल सरकारबाट दुई हजार वातावरण मैत्री शासनमा व्यवस्था गर्न स्वीकृत दिएको थियो रत्नगर नगरपालिकाले नगर नगरलाई प्लास्टिक तथा प्लास्टिक फोहर मुक्त गर्ने निर्णय समेत गरिसकेको छ निकुपा मावदी निकटको अखिल क्रान्तिकारीले रत्नगर स्थित नेपाल उच्च माविक लेखा शाखा र प्रधानको कक्षमा लगाएका तालाबन्दी आजदेखि खुलेको छ आफूहरूले राखेका माग सम्बोधन गर्न विद्यालय व्यवस्थापन पक्ष सहमत भएपछि तालाबन्दी खुलाउन सहमत भएको क्रान्तिकारी इकाई समितिका अध्यक्ष अमर कतिवड़ाले जानकारी दिनुभयो मागका विषयमा विद्यार्थी संगठन र विद्यालय व्यवस्थापन पक्षबीच हिजो र आज छलफल भएको थियो अखिल क्रान्तिकारीले पन्ध्र दिन अघि लेखा तालाबंदी शुक वृ शुद्ध खानेपानी को व्यवस्था पटक वीपटक दुईवटा पुस्तक झिक्न पाँपने कैंटीन निर्माण लगायत का विभिन्न पन्द्र सूत्रीय मग रखते क्रांति आंदोलित अर्पण जनावाजमा जनावाज हिजो हाम्रो प्रश्न थियो प्रत्येक निर्वाचन क्षेत्र विकास अन्तर्गत सभासदलाई पाँच करोड़ रूपियाँ दिनुपर्ने प्रस्ताव कानूनका लागि पहल गर्ने कंग्रेसको निर्णयप्रति तपाईँको विचार के छ एक विकासका लागि खर्च गरे राम्रै हो बी सीमित व्यक्ति मोटा चाल र सी हुने दर तपाईले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए विकासका लागि खर्च गरे राम्रै हो भन्ने उनस प्रतिशत बी सीमित व्यक्ति मोटाउने चाल भन्ने 32 र सी दुरूपयोग हुने डर भन्ने उन्नाइस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ भारत नेपाललाई विकास निर्माणमा सहयोग गर्न आतो रहेको भन्ने कंग्रेस नेता अमरेश कुमार सिंहको भनाई भनाईमा तपाईको प्रतिक्रिया के छ ए मोदीको चासोले होला पनि बी आश गरौं भर नपरौं र सी समयले नै देखाउला न आवाज में तुने जिसको मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप गई एक स्पेशलएल पोल टाइप करी आपूला उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान सकूने अर्पण जन को मत परिणाम हरक साझा पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोडावीरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नारायणगढ मगलिन मगलिनौ बीसै काठमाण्डु सड़क खण्ड मगलिन्द मौली पोखरा सड़क र नारायणगढ प्रासी बुटोल सड़क पनि खुल्ला छ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 का जर्मन चान्सलर एन्जेला मार्केल उच्च स्तरीय व्यापारिक छलफलका लागि चीन पुग्नु भएको छ तीन दिने भ्रमणका क्रममा दुई देशबीच व्यापारिक विषयमा छलफल हुने बीबीसीले जनाएको छ जर्मन भ्रमण टोलीमा उच्च व्यापारिक प्रतिनिधिहरू पनि समावेश भएका छन् सन। सन् दुई हजार पाँचमा जर्मनका चान्सलर बनेपछि मार्केलको यो सातौं चीन भ्रमण हो भ्रमणका क्रममा आज सिचुवान प्रान्तको छेदुङ शहरको भ्रमण गर्नुहुनेछ हां जर्मनी का झंडे पचास कंपनी क्रियाशील वहां राष्ट्रपति शी जिनपिंग कम्यूनिष्ट पार्टी का नेतासंग भेट्ह कार्यक्रम बेजिंग में हने संयुक्त व्यापार परिषद को मा जर्मन को विदेशी कंपनी का लगी स्वतंत्र बजार को पहुंच रौद्धिक संपत्ति को अधिकार सुनिश्चित कर बारे विशेष छल चलाउने अता चीन जर्मनी को साम निर्यात होने ठूल दोसरो बजार हो गत वर्ष जर्मनी सत्सठी अरब यूरो बराबर को साम चीन को बजार पूर्वी नाइजिरियाको दामबोयामा भएको सरकारी सेना विद्रोही बोको हराम बेस भएको भिडन्तमा त्रिपन्न जना विद्रोहीको मृत्यु भएको छ सेनाको पोस्टमा आक्रमण गर्न विद्रोही आएको बेला प्रतिकारमा अनिहरू मारिएको बताइएको छ भिडन्तमा सेनातर्फ छ जनाको मृत्यु भएको छ उत्तर पोल्याण्डको दक्षिणी भागमा भएको एक सानो विमान दुर्घटनामा एघार जनाको मृत्यु भएको छ प्यारासुट क्लबको सदस्यहरू बोकेको सो विमानमा बाह्रजना सुबार थिए दुर्घटनामा एकजना बस्न सफलारी जुना विश्वकप फुटबल दुई हजार चौधको आयोजक ब्राजिललाई सेमी फाइनल भिडन्तमा निकै समस्या पर्ने भएको छैथौं पटक उपाधि चुम्ने सपना बोकेर मैदानमा उत्रन लागेको ब्राजिल कप्तान थि र स्थाइकर नेमारको अनुपस्थिति भएपछि मैदानमा उत्रन लागेको अघिल्लो चरण प्रवेशको लागि निकै समस्या परेको हो यसअघि भएको खेलमा कप्तान सिल्भाले दोहोरो पहिलो कार्ड खाएपछि सेमी फाइनल सहभागी हुन पाउने छैनन् भने स्थाइकर नेमार यसअघि कोलम्बिया विरूद्धको क्वार्टर फाइनल मेरु मेरुदण्डमा चोट लागेपछि प्रतियोगितामा सहभागी जनाउन नसक्ने भएका हुन् खेलको सतासी मिनटमा कोलम्बियाका खेलाड़ी क्विन्टेरोले नेमारलाई मैदानमा लडाएपछि चोटग्रस्त नेमारको यस वर्षको विश्वकप यात्रा यही समाप्त भएको छ ब्राजीलको टीम चिकित्सकले नेमारको धारको शल्यक्रिया गर्नुपर्ने भएकाले कम्तीमा पनि चार हप्ता निको हुन समय लाग्ने बताएका छन् नेमारले जारी प्रतियोगितामा चार गोल गरेका छन् ब्राजीलले मंगलबार सेमीफाइनल खेलमा जर्मनीको सामना गर्नेछ यसैबीच अर्जेन्टिनाका दि मारियाले पनि विश्वकपका बाँकी खेल गुमाउने सम्भावना बढ़ेको छ शनिबार राति बेल्जियमसँग भएको खेलमा घाइते भएपछि दि मारिया विश्वकपका बाँकी खेल खेल्न नसक्ने अवस्थामा पुगेका छन् तिग्राको मासु आराम गर्नुपर्ने रांक खेल खे नूनिजीओ ने बता दिन साज साँझ पाँच बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रधानमन्त्री कोइराला साहनको पहिलो साता स्वदेश फर्कने एमालेको नौ महाधिवेशनमा आजदेखि समूहको छलफल शुरू भारत नेपाललाई विकास निर्माणमा सहयोग गर्न आतुर रहेको नेपाली कंग्रेसका नेता भनाइमा जारी तरकारीमा विषारीको प्रयोग गर्नेलाई कार्यवाही गर्ने सरकारको तयारी रत्नगर नगरपालिकाद्वारा प्लास्टिक जन्ने फोहरुल्ला रूपमा आगो नलगाउन नगरवासी आग्रह जर्मन जासर एन्जेला मर्केन उच्च स्तरीय व्यापारिक छलफलका लागि चीनमा नाइजिरियामा सरकारी सेना संघको भिडन्तमा त्रिपन्न विद्रोहीको मृत्यु र विश्वकप प्रवेशमा निकै कठिनाई कप्तानशील गर्ने मार सेमी फाइनलमा खेल्न नपाउने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 पन्न घड़ेरी खरीद करी ठुक्को संपर्क का गोपाल पौड़े रत्न मोबाइल अंठानब्बे प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार त्रिपन्न अड़सठी चैनपुर मोबाइल अंठानब्बे शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पंप फोन नंबर